सोमवार को साप्ताहिक कार्यक्रम एवटा कथ का जिंदगी सुमन खरिल को अभिवादन इस श्रृंखला को पन्द्र कार्यक्रम में आज सुंद हमी विनीता दहाल को गीती तिम्रो याद आउने, आउने उमेरले पचास वर्ष लागेपछि भर्खरै आउन थालेको थियो आनन्दले सास फेर्ने दिन छोराछोरी SLC सकेर क्याम्पस पढ्ने भए उनीहरूको हुर्काईसँगै हाम्रो खुसी झाँगिँदै गयो पहिला सबै खेती आफै गर्छु भने पनि अब उनीहरूले मानेनन् सहरका साथीको संगत गर्न थालेपछि पुरानो घर भत्काएर नयाँ ढलान घर बनाउन ढिप्पी गर्न थाले सधैँ किसानी र वस्तु भाउ गरेर घरको नुनतेल र छोराछोरीको पढाइ खर्च जोहो गर्दै आएका हाम्रो आफ्नै कमाईले घर बनाउने आँट थिएन छरछिमेकले पनि आफ्नो बुताले भ्याएसम्म नयाँ घर बनाउन थाले हामी त टन्न खेती भएका मान्छे एकतिरको जग्गा बेचे पनि पुग्थ्यो धेरै खेती पनि दुःखको भारी न हो जग्गाको भाव आकाशिएको बेला हामीले बाटो छेउको एक चकला परेको एक पनि जग्गा बेच्यौं त्यसले छोराछोरीको इच्छा अनुसार गाउँभन्दा पर पीच बाटोले छोएको जग्गामा मार्बल बिछ्याएको अगाडि थोरै बगैंचा भएको साढे दुई तलाको गाउँभरिको लोभलाग्दो घर बन्यो तर घरलाई त बालुवामा पानी खना पैसा खर्च गरिरहनु पर्दो रहेछ छोराछोरीको भर्खरै बाह्र कक्षा सकिएर अरू धेरै पढ्छु भन्ने बेला थियो केही नभए फेरि अर्को एक टुक्रा जग्गा बेचौला भनेर छोरालाई बीस लाख र छोरीलाई 5 लाख रूपले डाक्टर र इन्जिनियर पढायौं हामी किसान भए पनि छोराछोरीले संसार देखे असल खराब छुट्याउन सक्ने भए फेरि अर्को छ जग्गा बेचेर दुवै छोराछोरीको उनीहरूकै रोजाइ अनुसार धुमधामले बिहे गरिदियौं आफ्नो काँधको जिम्मा सकियो अहिले छोरो राम्रो काम पाए भन्दै परिवारसहित लन्डन गएको छ छोरी अझ धेरै पढ्नु छ भनेर ज्वाइसँगै अमेरिका गई गाउँघर आफन्तमा छोराछोरी अमेरिका लन्डनमा छन् भन्न ठूलो गर्वको कुरा भयो घरमा हामी दुई बुढाबुढी सन्तानको खुशीमा मख परेर दिन कटाउँदै थियौ छोराछोरी हप्ता दुई हप्तामा फोन गरेर कम्प्युटरबाट कुरा गर्न थालेका थिए अब केही वर्ष घरमै खेतीपाती हेरेर बस्नुस यता राम्रो बन्दोबस्त भएपछि सबैसँगै बस्नुपर्छ भन्थे काम नगरी सुखको मानो खाने दिन कहिले आउला भन्ने कल्पनै गरेका थिएनौ समयले कोल्टे फेर्यो त्यो दिन आयो तर घर परिवार सबै सबैसँगै वरिपरि बसेर खुशी साट्ने दिन मेरो जीवनमा कहिले आएन धेरै राम्रो भए भगवानको पनि आँखा लाग्दो रहेछ बिहानै म पूजा सकेर चिया लिएर तल कोठा झर्दै थिएँ उहाँ त बरण्डामा रहनु भएको रहेछ हतार हतार छरसिमे गुहारेर अस्पताल पुर्याए मैले केही ठूलो अनिष्ट हुन लागेको हेक्कै राखेन कहिले काहीँ टाउको दुखेर चक्कर आयो भनिरहनुहुन्थ्यो डाक्टरले सुरुमै उहाँको दिमागको नसा फुटेको छ अब बाँच्ने सम्भावना छैन भन्यो म त्यही बेहोश भएछु बिउजिँदा सारा संसार फन्फनी घुमे जस्तो भयो सिउँदो पुछििँदा नमीठ निद्राबाट बिउजिए जस्तो लाग्यो तर मेरो सारा संसार उजाड बनाउने विपन्नै रहेछ त्यो काज गर्न छोरो काठमाण्डु आइसकेको रहेछ म मुडु झैं भएर बसेको बेला मेरो हात समाएर उसले भन्यो आमा नरुनुस् म छु तपाईँको सहारा केही महिनापछि छोरोले आमा एक्लै पर्नुभयो भनेर मलाई बुहारी सुत्केरी भएको मौकामा उतै लन्डन बोलायो म सताई रहने वहाको सम्झनाबाट बौरिन उतै गए बुहारी र नातिको सिहार गर्न पुगेको म तर केही मेसो पाउन सकिन नयाँ ठाउँमा हामीले जस्तो फरियाको फेरोमा सन्तान हुर्काउने दिन कहाँ छ र अब मेरो माटोले उछि हातका छालाले नाति छोएको बुहारीले निको मानिन लोग्नेको निधनसँगै मैले चुरोट खान थालेको थिएँ चुरोटको धुवाले नातिको स्वास्थ्य बिग्रन्छ भनेर उसले म त्यहाँ बसेको सहन सकिन आफूले घामपानी जाडो गर्मी केही नभनी छोराछोरीलाई कोख्रोमा छोडेर खेती गर्दै हुर्काएको थिए बुहारीलाई तेही नातिलाई हुर्काउन पहाड़ फोरे जस्तो भएको छ मेरै कारणले बुहारीले कलह मचाउन थाली। उसको वचन छोराले पनि काट्न सकेन हिजे दुखी जीवन आजै दुखी जीवन भन्ने सम्झे छोरालाई खरफर्किने बन्दोबस्त गरिदिन भने उसले पनि नाया आमा एक्लै बस्न नजानुस् भन्न सकेन बरु अमेरिका बहिनी कहाँ जानुहुन्छ कि भन्यो सफल तिम्रो सफल तिम्रो यो दुखीको बढ़ाए छ यो दुखीको बढ़ाए छ परिवर्तन भयो छोरीले सबै थाहा पाएपछि फोन गरेर रुँदै अमेरिका बोलाए आफ्नो घरमा भित्री आएकी बुहारीले त सहन सकिन ज्वाइँको खटनमा बस्नु पर्ने छोरीले मलाई कति दिन पालेर साध्य लाग्थ्यो त्यो बिरानो सहरमा म कति दिन मन बहलाउन सक्थे बरु आफ्नै देशमा आफ्ना मान्छेको सम्झना छ आफूले बुझ्ने भाषा छ म रहर पुगुजेल नातिलाई काखमा खेलाउन पनि नपाई फर्किए आफ्नै घर घरभरि माकुराको जालो भरिएछ दुई महिना मात्रै छोड्दा मान्छे नै नबसेको जस्तो भएछ माकुराको जालो लागेको घरमा शान्ति हुँदैन भन्छन् हुन पनि यहाँ शून्यता मात्रै छ त्यो अग्लो निदालमा पुगेर सफा गर्ने तागत पनि मसँग छैन पहिला एकको टाडाबाट घाँसका भारी ल्याउँथे अहिले घुँडा दुखेर घर तलमाथि गर्न धरिसक्दिन मनले सुख खोजे पनि शरीर अनेकौं रोगको घर बनेको छ नसकेको बेला कहिले कहिलेकाही त घरका भगवान पनि भोक्कै बस्छन् यो एक्लो घरमा आफू बोले पनि ठोकिएर आएको आफ्नै स्वरले कहालिन्छु पुरानो घर नभत्काएको भए त्यही गएर बस्दै हुँ उता भए अझै चिने जानेका गाउँले थिए यहाँ ओरपर सबै नौला मान्छेले घर बनाएका छन् कसलाई बोलाएर आफ्नो व्या सुनाउ उबेला खाउ खाउँ लाउ लाउ भन्ने बेला थियो घरको धान बेच्न नपाइएला भनेर वर्षभरि मकै खान्थ्यौं उबेला घरभरि अन्न भएको बेला धक खान सकिएन अहिले सकेको बेला शरीरले जे पायो त्यही खान हुँदैन फेरि दिनभर कामले थाकेको शरीरले ओरपर आफ्नो मान्छे देखेपो खान पनि आत अहिले त जिउ कर्करी दुख्छ उपचार गर्ने डाक्टर छोरो दिनमा घर आइपुगे उसको आफ्नै दुःख देखाउँथ्यो अब राम्रो सम्झनु पर्छ आमा चिन्ता नगर्नुहोस् भनेर आफ्नै संसारमा फर्कियो फेरि पुराना दिनका सम्झना मेरो सहारा बने आफ्नो बल कम हुँदै गएपछि लोग्ने गुमाएर आधा शरीर हुनु पनि केही रहेनछ उहाँलाई सम्झेर खै कहाँ दुख्छ होला र झर्छन् यासु उमेर र जोश फैन्जेल आफ्नालाई कहिले गुमाउनु पर्दैन भन्ठान्थे कालीले सपना जसरी चटक्क चुडेर लाँदो रहेछ अहिले सम्झिँदा लाग्छ पहिला सन्तान साना हुँदा सबै कुराको अभाव थियो खेतीपातीको कामले दुखै दुख देखिन्थ्यो र पनि सबै परिवारसँगै हुँदा खुसी थियौं पहिला माटोको पुरानो घर हुँदा छतबाट पानी चुहिएर मजेरी टेकिसक्नुहुन्न थियो सबै मिलेर छतमा प्लास्टिकको ओत लगाउँथ्यौं रुजेर ओट थरथरी काँपेका छोराछोरी देखेर म अगेनामा मकै भुट्थे उनीहरू वरिपरि आगो ताप्दै मिठो मानेर मकै मा खान्थे अब त त्यो सपना जस्तो लाग्छ तिनै सपनाको माया लाग्छ ओहो हिजो अभाव थियो दुःख थियो तैपनि आशाले घरभरि खुसी गुन्जिन्थ्यो आज सुख छ सुविधा छ तर पनि घर शून्य छ हिजो जस्तो आज मुहारमा खुसी हाँस्दैन मात्र दुखी अतीत सम्झेर आँखाबाट बर्बरी आँसु झर्छ तेही दुखी विगत सम्झिएर म मात्रै आफ्नो काल पर्खिएर बसेको छु यो एक्लो घरमा काल पर्खिएर बसेको छु सुन्दै हुनुहुन्थ्यो विनिता दाहालको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको आजको कार्यक्रममा चुन्नुभएका गीतका गीतकारहरू राजेन्द्र थापा दिनेश अधिकारी सुनिल थापा र नारायण गोपाल संगीतकारहरू नातिकाजी शम्भुजीत बास्कोटा र नारायण गोपाल अनि गायक गायिकाहरू प्रेमधोष प्रधान तारा देवी प्रकाश श्रेष्ठ र नारायण गोपाल अर्को सोमबार एउटा कथा जिन्दगीको श्रलाको सोह्रौं तथा अन्तिम कार्यक्रम कलाकार मदनदास श्रेष्ठ को गीति कथा लु आज को सुमन खरिल को नमस्कार